धारा त्रिचालिस बन्धित हुने सहमति प्रस्तुत महासन्धि हस्ताक्षरकारी राष्ट्रहरूबाट अनुमोदन तथा हस्ताक्षरकारी क्षेत्रीय एकीकृत सङ्गठनबाट हस्ताक्षरको औपचारिक पुष्टि हुनुपर्नेछ महासन्धिमा हस्ताक्षर नगरेको कुनै राष्ट्र वा क्षेत्रीय एकीकृत सङ्गठनबाट सम्मिलन हुनका लागि प्रस्तुत महासन्धि खुला रहनेछ